गलकोट नगरपालिका सङ्घको सहकार्यमा उत्पादित कार्यक्रम परिवर्तनका आवाज एफएम ब्यान्डमा एक सय दुई थुप्रो चार मेगाहरूसँगै इन्टरनेट अनलाइनमा डब्लुडब्लुडब्लु डट गलकोट एफएम डट कम र मोबाइल एप गलकोट एफएम मार्फत एकैसाथ प्रसारण हुने गर्दछ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 प्रति हो त I love चाले हुन्छ लाई शरीर छेक्नु पर्ने तिनै दाइले छुँदा किन सुनपानीले छर्ने साङ्गीतिक आवाज प्रस्तुत गरिसकेपछि कार्यक्रममा अबको प्रस्तुति परिवर्तन संवाद रहेको छ यस स्तम्भमा हामीले एकजना अतिथिसँगको कुराकानी प्रस्तुत गर्ने गर्दछौ आज हामीले कार्यक्रम परिवर्तनका आवाजमा रहेर परिवर्तन सम्वादमा स्थायी घर गलकुट नगरपालिका वार्ड नम्बर आठ भई हाल भने वैदेशिक रोजगारबाट फर्की गलकुट नगरपालिका वार्ड नम्बर तिनमा भङ्गुर पालन व्यवसाय गरेर बस्नुभएका दीपक गलामीसँग कुराकानी गर्ने जमर्को गरेका छौँ उहाँसँग रहेर आज हामीले वैदेशिक रोजगारीमा रहँदै गर्दाको अनुभव र उहाँले गर्दै आउनुभएको व्यवसायको फाइदा साथै विदेशबाट फर्किसके पछाडि बङ्गुर पालन व्यवसाय नै रोजीको कारण के लगायतका विषयमा कुराकानी गर्नेछौ अब लाग उहाँसँग गरिएको कुराकानीतर्फ दिपक सर तपाईँलाई कार्यक्रममा स्वागत छ धन्यवाद आरामै हुनुहुन्छ आरामै के गर्दै हुनुहुन्छ आजभोलि हजुरले आजभोलि त यही बङ्गुर पेसामा चाहिँ आबद्ध छु हजुर बङ्गुरहरू पालिरहेको छु कहिलेबाट सुरु गर्नुभयो हजुरले बङ्गुर पालन गर्नको लागि म बङ्गुर पाल्न लागेको अहिले करिब बङ्गुर व्यवसाय गर्नुभन्दा हजुरले के गर्नुहुन्थ्यो कति वर्ष बस्नुभयो वैदेशिक रोजगारीमा हजुर सात वर्ष लामो समयसम्म बसिसके पछाडि चाहिँ हजुर नेपाल फर्कनु भयो नेपाल फर्किसके पछाडि चाहिँ हजुरलाई फेरि विदेश जान मन लागेन विदेश hmm, जान मन लागेन अब विदेशमा गएर सात वर्षको अनुभवमा विदेशमा बसेर पनि भनौँ नेपालमै के गरेर बस्नु चाहिँ इच्छा हो म चाहिँ एक्काइस वर्षको उमेरदेखि नै म विदेशमा सात वर्ष बसेँ सात वर्षको अन्तरालमा विदेशमा बसेर पनि खै केही उपयोगी भएन के गर्न सकिएला जस्तो भएन नेपालमै आफ्नो स्वदेशमा गाउँठाउँमा बसेर केही पेसा गरौँ भन्ने इच्छा जागो र म चाहिँ यही बङ्गुर पालेर बस्न चाहिँ रुचाएर अहिलेसम्म पालिरहेछु राम्रै भइरहेछ यहाँको यो दानाहरूको समस्या यो महँगाई अलिकति अझै समस्या छ विदेशमा बस्दै गएर चाहिँ के काम गर्नुहुन्थ्यो हजुरले म इलेक्ट्रिकलमा काम गर्थेँ वायरिङ सम्बन्धी यसमै मैले बिताएँ प्रदेशमा चाहिँ हजुरले अब इलेक्ट्रोनिक्स सम्बन्धी काम गर्नुभयो वायरिङ सम्बन्धी तर गाउँमा भनौँ अथवा नेपालमा आइसके पछाडि चाहिँ त्यसैसँग सम्बन्धित व्यवसाय नगरेर छुट्टै अब बङ्गुर पालनमै रोज्नु भयो हजुरले यसको कारण चाहिँ के हो कारण चाहिँ विदेशमा गर्नु र यहाँमा धेरै अन्तर छ हजुर विदेशमा गर्नु यो इलेक्ट्रिकल काम भनेको के हो भनेदेखि अलिकति समस्या समस्या छ यहाँ केही सेफ्टी छैन र नेपालमा चाहिँ सेफ्टीहरू केही त्यति मैले देखिनँ के अरे विदेशमा चाहिँ अलिकति सेफ्टी सुरक्षित करेन्टको चाहिँ अलि सेफ्टी नै हुन्छ झेस् त्यहाँ चाहिँ तपाईँले चाहिँ अब परदेशमा एउटा काम अनि नेपालमा आएर चाहिँ अर्कै छुट्टी खालको व्यवसाय रोज्नुभयो यी व्यवसाय गर्दै गर्दा चाहिँ हजुरलाई कस्तो खालका समस्याहरू आइपर्दछ समस्या त अब छ नै आ, समस्या त हुन्छ नै अब समस्याको चाहिँ भनौँ न अब समस्या, समस्या भइभन्दा गरिरहेको छु कस्ता कस्ता खालका कस्ता कस्ता खालका भनेपछि त अब यहाँ दानाको महँगाइ मार्केट मेनेन्स केही छैन स्थानीय तहबाट नै छैन भनौँ न यसको लागि चाहिँ अलिकति समस्या नै छ दाना चाह ल दाना तो यहीं को लोकल फोर होटल देखि बुटोल देखी, देखी यहीं का सान मेसिन को ढूटी प्रकार दाना मकई हु कोदो बेसौनी अ पीसर इत्यादि गरेको सरै बेला चाहिँ हजुरलाई यो दानाको अभाव भयो कि भएन कुनै समयमा भयो नि यो लकडाउनमा चाहिँ धेरै समस्या भयो कसरी व्यवस्थापन गर्नुभएको थियो त्यो चाहिँ धेरै दुःख पाइयो अब गाउँघरबाट चाहिँ जुटाइयो कहिले कहाँ कहिले कहाँ अब त्यस्तै हो महँगाई अहिलेको चाहिँ अब गाउँघरमा नि अब बजारमा लकडाउन भएपछि गाउँमा पनि त्यस्तै समस्या छ महँगो पर्ने महँगै तपाईँले यो व्यवसाय भनौँ अथवा यो काम चाहिँ प्रदेशमा गर्दै गर्दा र अनि यहाँ गर्दा चाहिँ कस्तो खालको फरक पनि पाउनुभयो फरक त के अरे डेभलप कन्ट्री र अब गरिब कन्ट्रीमा त अन्तर त हुन्छ नै अब विदेशमा चाहिँ अब सबै थोकको सुविधाहरू छ नेपालमा चाहिँ अब सुविधा त्यति म देखाएको छैन भनौँ केही नै छैन भने अब सबै थोक चाहिँ अलिकति नै छ समस्या नै छ नेपालमा तपाईँले व्यवसाय गर्दै गर्दा चाहिँ समाजले कस्तो खालको दृष्टिकोणले हेरिदिएको छ आउँछ नै कतिपय आए अब गन्ध आयो के आयो भने आयो अब हामीसँग पर्याप्त रकमहरू पनि भएन सुरक्षित सुरक्षित व्यवस्थित गरेर गर्नुभएको ठाउँहरू अब भनौँ न त्यस्तै घु त्यो हल्का अब गर्मी मौसममा त आउँछ त्यो हल्का त्यही पनि अब सरकारको मान्यताअनुसार बस्तीदेखि पचास मिटर दुरीमा नै छ हाम्रो फर्म फोर भए भन्ने गुनासो पनि आयो सिस्टम त्यस्तो त आएन कि गन्ध आयो भन्ने कुरा आयो फोहोर त हामी चाहिँ अब दिनमा तिन पटक चाहिँ सरसफाइ गर्दाखेरि चाहिँ नुहाउने बङ्गालहरूलाई नुहाउने अनि सरसफाइ गर्दाखेरि त्यस्तो त हामीले व्यवस्थित गरिएकै छ अनि त्यो गन्ध आयो नराम्रो बाँच्न आयो भन्ने त्यसलाई चाहिँ कसरी समाधान गर्नुभयो अलिकति समाधान त्यस्तो आयो भन्ने गुनासोहरू त कतिपय सुन्नमा आयो तर त्यस्तो विरोध भएन सुन्नमा चाहिँ त्यस्तो आयो अहिले चाहिँ हजुरले कतिवटा भनौँ न सुरुमा चाहिँ कति अहिले चाहिँ कतिवटा छ हजुरको व्यवसायमा हामीले पच्चिसवटा स्टार्ट गरेको पच्चिसदेखि अहिले त लगभग चालिस पैँतिसवटा छ यो व्यवसायबाट चाहिँ हजुर कतिको सन्तुष्ट हुनुहुन्छ सन्तुष्ट त परदेशबाट आइसके पछाडि चाहिँ हजुरले गाउँमाले व्यवसाय नगरेर चाहिँ यो बजार बजारै रोज्नुको कारण चाहिँ के हो अब बजार भनेपछि अब मैले चाहिँ पालेर त्यसलाई चाहिँ खपत पनि गर्नुपऱ्यो अब गाउँमा त अब त्यो खपत अब हुँदैन हप्ताको दुइटा एउटा चाहिँ अब मैले उत्पादन गर्दै काट्दै बेच्दै गरिराखेको अब गाउँमा खान, त अब कहिलेकाहीँ खाना खानुहुन्छन् अब त्यो गाउँमा चाहिँ समस्या नै छ अब हाम्रोमा गाडीको सुविधा पनि त्यति छैन दानाहरूको सुविधा पनि त्यति छैन गाउँघरको दानाले मात्रै पनि हुने कुरा भएन यसलाई चाहिँ पौष्टिक तत्त्वहरू पनि खुवाउनु पऱ्यो पानीहरूको व्यवस्था पनि हुनु सरसफाइ पनि हुनुपऱ्यो बङ्गुर भनेर अब जहाँ पाइदिई राखेर पनि भएन सरसफाइअनुसार राख्नुपर्छ त्यही अनुसारले चाहिँ अब बजारमा खपत हुने कारणले अनि पानीको अलिकति सुविधा साधनको सुविधा त्यो हेरेर बजारीकरणको अवस्थाले गर्दा पनि अझ बजारमै हेर्नु पाएन हजुर बजारमै भएको यो बङ्गुर पालन व्यवसाय चाहिँ यो दलकोट बजारमा खासै त्यति धेरै नभएको अवस्था पनि छ प्रतिस्पर्धात्मक बजारभन्दा चाहिँ एकाधिकार अवस्थामा पनि रहिरहेको अवस्था पनि छ यो मूल्य निधारण चाहिँ हजुरहरूले कसरी गर्ने गर्नुहुन्छ बिक्री बितेर बिक्रीको लागि चाहिँ अब मैले पसल पनि खोलिरहेको छु मासुको पसल खोलेको छु उत्पादन गर्ने पाठहरू चाहिँ मैले बिक्री गर्दैन ठुलो बनाउने अनि काट्ने कतिवटा अर्डर आउँछ कि हजुरलाई यहीँबाट सप्लाई गर्ने यहीँदेखि नै मैले सप्लाई गर्छु यहीँ आउँछन् ग्राहकहरू यहीँदेखि तपाईँले व्यवसायलाई चाहिँ भोलिको दिनमा अझ कसरी अगाडि बढाउने योजना बनाउनु भएको छ गर्दै जाम अब कमाइ गर्ने लगानी गर्ने त्यस्तै हो अब परदेशबाट आइसके पछाडि चाहिँ यही पेसा रोज्नुको मेन कारण चाहिँ के हो हजुरको कारण त अब गलकोटमा त्यति ठुलो फर्म पनि थिएन त्यो पेसा आ, कम्ती भएको हुँदा त्यो नै ठिक होला भन्ने सोच्दै मासुहरू खपत उत्पादन हुन्छ भन्ने सोचले पनि म गरेको बजारको चाहिँ अभाव छ कि छैन अहिलेको अवस्थामा चाहिँ बजारको अभाव त अहिलेसम्म घटिरहेको छ अब त के हुने हो अहिले पनि थपिरहेछन् के हुने त्यो त जान्नु सकिएन पहिलेको बजार स्थिति अनि अहिलेको बजार स्थिति हेर्दा चाहिँ के खालको भिन्नता पाउनु भएको छ हजुर त्यो त भिन्नता त पहिला अलिकति सस्तो थियो अहिले चाहिँ महँगाई छ अब पब्लिकहरू पनि बढ्दै गए खानामा पनि रुचाउँदै गए त्यस कारणले अहिले चाहिँ अलि नहीं छि महंगाई नहीं दुई सौ दस रुपया केजी देखिए अभी चार सौ अस्सी रुपया अलग मूल्य बढ़ा बढ़े गाँव घर खरीद लिया महंगाई नहीं गाँव घर देखि नहीं महंगाई ये साना साना बच्चा हजूले कसरी खरीद कर लिया मैं स्टाट कर पच्चीस सौ थी अच्छा पांच हज़ार पचपन्न सौ पैसे भाई अरे महंगाई यो सुरुमा बच्चा ल्याइसके पछाडि चाहिँ हजुरले कहिलेकाहीँ चाहिँ यो मर्ने समस्याहरू यताउता के रोगहरू लाग्ने लाग्छ लाग्छ त्यो चाहिँ हुन्छ अब जन्मिरह पाँच दिनमा त्यसलाई आइरन सुई अनि भिटामिन खुवाउनु पऱ्यो अनि खुवाएर त्यसलाई चाहिँ त्यो लुटोहरूको औषधि हाल्नुपर्छ मर्ने सम्भावना हुन्छ मर्छ कतिपय मर्छन् मैले गाउँदेखि खरिददा चौधवटा लिँदाखेरि एघारवटा मरेर तिनवटा मात्रै बचेको अवस्था पनि छ मर्छ तिनवटा मात्र बचेको एघारवटा चाहिँ मरेको त्यति बेला चाहिँ के कारणले गर्दा मरेको रहेछ भने चाहिँ थाहा भयो कि भएन हजुरलाई त्यो औषधिको अभाव पनि हो अलिकति स्याहार पनि पाएन दानामा त्यति लागेको पनि रहन्छ त्योभन्दा हिँचो पनि भयो अलिकति व्यवस्थित गर्नु नि सकिएन त्योभन्दा अलिकति मऱ्यो चिसो बढी भएको कारणले गर्दा पनि मर्छ मर्छ पछिल्लो समय चाहिँ यस्तो मरेको पाहुन भएको छैन हजुरले दुईवटा त मर्छन् है अब त्यति बढी चाहिँ मरेको अवस्था छ गर्दा गर्दै कामको अनुभव हुने एक हप्ताको तालिम लिएको त्यो त्यसले नै मैले चाहिँ अब बङ्गुरको अनुभव गरेको थिएँ तालिम पनि ल्याउनु भएको गलकुटमै गरेँ के के सिक्नुभयो तालिममा सहभागी भएर चाहिँ तालिममा त अब जन्मेको यदि दिनमा यस्तो गर्नुपर्छ अब यस्तो खुवाउनु यो गर्नुपर्छ भन्ने तालिम चाहिँ अब पाइयो थोरै नलेज पाइयो अब किताब पनि लिएर पढियो हजुर कतिको उपयोगी भयो त्यो तालिम चाहिँ हजुरको लागि इम्पोर्टेन्ट छ हजुर त्यही तालिम लिइसके पछाडि चाहिँ त्यही अनुसार चाहिँ काम गर्दै अघि पनि गर्नुभयो अब भोलिको दिनमा हजुरले यो व्यवसायलाई कसरी अगाडि बढाउने योजना छ हजुरको अब योजना त छ योजना अलिकति बढाउने योजना छ अब हेर्दै जाऊँ गर्दै जाऊँ थप्दै जाऊँ भन्ने योजना चाहिँ छ कसरी भन्ने त अब त्यही हो मेन कुरो आर्थिकको ऊ गर्दै जाम गर्दै बढाउँदै जाऊँ भन्ने चाहिँ योजना चा, छ अब त्यही हो आर्थिक नै आर्थिकले नै अब के के देखाउने हो यो भविष्यको कुरा हो हामी यो कार्यक्रमको अन्त्यमा पनि आइपुगेका छौँ अन्त्यमा चाहिँ रेडियो सुनेर बसिरहनुभएका श्रोतालाई के भन्न चाहनुहुन्छ चा? श्रोताहरूलाई त म भन्न चाहन्छु कि यो गर्नुहोस् गरेसी हुने कुरा हो राम्रो चाहिँ नेपालमै गर्नुपर्छ अब नेपालमै अब अहिले बहिनी रहेर विदेशमा यो हुने हुन त अब विदेश गएर पनि अनुभव उडिने कुरा अनुभव उडलेर स्वदेशमै गर्नु नै राम्रो हो पहिलो त हो तर व्यवस्था चाहिँ के गर्नुपर्छ भन्दाखेरि हाम्रो सरकारले चाहिँ अब कृषिहरूलाई चाहिँ अलिकति प्राथमिकता दिनुपर्छ त्यही हो हजुर हुन्छ यो व्यस्त समयको बावजुद पनि तपाईँले समय दिनुभयो समय सम्वादको लागि तपाईँलाई धेरै धेरै धन्यवाद हस् धन्यवाद श्रोता आज हामीले कार्यक्रम परिवर्तनका आवाजमा रहेर परिवर्तन संवादमा स्थायी घर गलकुट नगरपालिका वार्ड नम्बर आठ र हाल भने गलकुट नगरपालिका वार्ड नम्बर तिनमा भङ्गुर पालन व्यवसाय गरेर बस्दै आउनुभएका दिपक गलामीसँग कुराकानी गर्यौँ यो कुराकानी सँगै कार्यक्रम परिवर्तनका आवाजको लागि छुट्याइएको निर्धारित समय सकिने लाग्यो तपाईँले कार्यक्रम परिवर्तनका आवाज सुन्नुभयो कार्यक्रम सुनिसकेपछि तपाईँलाई कार्यक्रम कस्तो लाग्यो कृपया सुझाव सल्लाह प्रतिक्रिया दिन नभूल्हला प्रतिक्रिया को स्टूडियो को टेलिफोन नंबर शून्य अड़सठी चार बारह शून्य तिरचालीस में फोन करी प्रतिक्रिया सक। दिन सकू यम रेडियो सुनेर साथ श्रोता त्यवाद प्रविधि रहने मित्र निराजन बगाले विशेष आभार व्यक्त करते आज कु श्रृंखला मशाल विज्ञपनी आज्ञा चाहू ज्ञान सूचना रनोरंजन कोयिक रेडियो गलकुटे एक सौ दुई छोप्रो चार मेगा हार नमस्कार